Asalaam, Namaste and welcome, welcome, welcome in this show, this is time for program Just, just For Enjoying. In the next episode, we will present the video on the show. This is the video on the show. And this is the video on the show. In the next episode, we will be at 12 p.m. We will be watching live tune on. One of the best and one of the rocking radio stations of your town. And also station of your choice. This is radio urban one of 4.5 megahertz on internet online. पनि जस्ट फर इन्जोयको आजको एपिसोड तपाईँले सुनिराख्नु भएको छ र हामी प्रोग्राममा रहेर विशेष गरी के गर्छौँ सूर्य स्पेसली uh, हामी केही इन्जोय होइन you know, केही मिठा तिटा गपसप चाहिँ हामी गर्छौँ र साथीहरू पनि टेलिफोन लाइनमा आउन चाहनु र हामीसँग कुराकानी गर्न चाहना सबै सो कल गर्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री कल गर्न सक्नुहुनेछ आजको यस एपिसोडमा ग्रेट टेक्निकल सपोर्ट मिलेको सो टेक्निकल असिस्ट गर्नुभएको सो टेक्निकल पार्टबाट मिस्टर राजले र तपाईँ आउनुहोला हामी तपाईँसँग कुराकानी गर्छौँ र आजको यस एपिसोडमा पनि तपाईँलाई टोटल्ली फ्रिडम छ तपाईँ जे चाहनुहुन्छ सा। हामीसँग गर्न सक्नुहुनेछ बट द्याट इज <laughs> जुन एउटा पोसिबल कुराहरू आउँछ त्यो मात्रै र त्यसको लागि चाहिँ हामी जो छ कुनै ड्रामा पनि गर्न सक्छौँ होइन र तपाईँ भित्र रहेको एउटा प्रतिभा पनि हामी बुझ्ने प्रयत्नमा र तपाईँ हामीसँग डिस्कसन केही कुरामा गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूले कल गर्नुहोला तपाईँ त्यही कुरा चाहिँ लिएर आउनुहोस् जस्ट इन्जोयमा हामी मात्रै इन्जोय गर्छौँ इन्जोय आफू पनि गर्ने कोसिस गर्छौँ र तपाईँहरूलाई पनि गराउने गर्छौँ र यति बेला प्रोग्रामको स्टार्ट गर्न चाहन्छौँ एउटा निकै नै Mm -hmm. राजी गुज ब्याक्समा रहेको यो स्विटसँग तपाईँको लागि हामी राख्छौँ र प्रोग्राममा यो म्युजिक पछाडि फेरि तपाईँसँग कुराकानी गर्नको लागि आउँछ तपाईँ ट्राई गरिरहनुहोला टेलिफोन लाइन अप अन छ ओके वेलकम ब्याक आफ्टर दिस सट म्युजिकल ब्रेक राजीको ज्वाइसमा रहेको म्युजिक प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेकसँग गीत तपाईँको माझमा राखिसकेका छु मैले आजको यस एपिसोडमा सो प्रतीक्षा र सूर्यको साथमा तपाईँ पनि आउन चाहनुहुन्छ र अनेक ड्रामाहरू चाहिँ गर्न चाहनुहुन्छ भने त डाइल गरिहाल्नुहोला जिरो फाइभ एन्ड जिरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ र यति बेला तपाईँले प्रोग्राम जस्ट र एनजिओलाई सुनिराख्नु भएको छ रेडियो अर्ड पनि हन्ड्रेड फोर गरेर साथसाथै रेडियो अर्ड पनि हन्ड्रेड फोर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनिराख्नु भएको छ आजको यो एपिसोडलाई सुनाइराख्नु भएको छ तपाईँसँग केही प्रतिभा छ यो समयमा विशेष गरी हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा Well, नाटक कस्तो लाग्छ मलाई साथीहरू आउने हुनु साथ होइन ना? नाटक गर्ने मान्छेभित्र धेरै कला चाहिँ आउनुपर्छ होइन जिउ चाहिँ एउटा नाटक भनिसके पछाडि वास्तविक जीवनका जुन एउटा नाटक गर्ने कलाकार ना हुन्छन् होइन ना? त्यही नाटकबाटै आफ्नो जीवन्त पनि बनाएका हुन्छन् होइन बित्तिकै वास्तवमा नाटक भनेको चाहिँ के हो भनेर अब मैले सोधिहालेँ भने स्पेसली चाहिँ नाटक भनेको एउटा खुबीको कुरा पनि हुनसक्छ र त्यहाँनिर पनि नाटक गर्ने जुन एउटा तरिका आउँछ त्यहाँनिर वास्तविकता चाहिँ अपनाउनु पर्छ होइन स्पेसल्ली र ठ्याक्कै कतिपय अवस्थामा मेल खान जान्छ होइन त्यही यस्ता नाटक गर्दा गर्दै र तिनै नाटक हेरेर जियोस् अन्य ठाउँमा चाहिँ केही घटनाहरू घटेका पनि हामी सुन्नमा पाउँछौँ र देख्नमा पाउँछौँ होइन यसरी नाटक खेलेको र जानेको बुझेको हुनैपर्छ तर त्यहाँनिर कसरी प्रस्तुत गरिने होइन कसरी एउटा नाटक देखाउने बेलामा कसरी मन अरूलाई होइन जिनीहरूको जुन एउटा नाटक हेर्ने अथवा नाटक सुन्ने मान्छेहरू आउँछ होइन कसरी उनको मनभित्र चाहिँ बाँच बच्न सफल भइन्छ त्यो खालको कुराहरू चाहिँ अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ होइन साथीहरू पनि आउन सक्छ आउनु छ यसरी अनेक तरिका हुन सक्छन् होइन एक आपसमा नाटक चाहिँ गर्नको लागि टेलिफोन लाइन ओपन छ तपाईँ कल गर्न सक्नुहुनेछ सुनिरहनु भएको छ हामीलाई कुन जुन कुनै माध्यमध्ये पनि इन्टरनेट अनलाइनमा होस् या लाइभ ट्युन अन गरेर यस एपिसोडमा छौँ टोटली म्युजिकल टचहरू हामी पुराहरू गरिरहेका छौँ र टुवेल्भ पिएमसम्मको बिचमा हामी रहनेछौँ र तपाईँसँग कुराकानी समाप्त हुनेछ त्यो चाहिँ होप गरौँ टेक्निकल असिस्ट गर्नुभएको छ राजली र अनिमा हामी दुईजना छौँ म सूर्य र निकै नै रमाइलो गर्ने कोसिसमा हामी छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोला विशेष गरी प्रोग्राममा रहेर मात्र हामी तपाईँलाई इन्जोय गराउने कोसिस गर्छौँ तपाईँलाई जे आउँछ जे मनपर्छ तपाईँले तपाईँ अर्को एउटा सुन्छौँ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक ब्याकग्राउन्डमा प्लेयर भइरहेको छुटिरहनु होला टेलिफोन लाइने साथीहरूसम्म कुराकानी गर्ने We'll see you next time on the commercial break. We'll see you next time. We'll see you next time. We'll see you next time. Just for you. Enjoy. Must be tell you how am I. Don't stay on a map. Don't stay tell you about my. Hope to stay on a map. I'm not sure you're alive. Chopperly high. Chopperly high. Chopali chopali hi God say to you how am I You don't stay on my mind Just to take to your vibe for mine Oh say stay on my mind in a sensation Hi Chopali high Chopali high Chopali chopali chopali chopali hi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 Chapali chapali hai Was the joy of how a man to no stay your mind and mind choose to take your far from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 हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेटव टी सिसा शिखर फ्लाइओर रेडिमेड ढोका साथै पशुपति पेन्ट पनि उपलब्ध छ अर्याल सप्लायर सेन्टर्स तपाईँको नाम तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम हाम्रो काम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 मस्किदै ए पो हेर्न राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँमा त अलमल् परे ल ला लाटी यति सानो कुरामा पनि टेन्सन लिनुपर्छ त खुरुक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दिस सुन्चाँदी पसलमा गइहाल्न हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्या गहना कम्प्युटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि पत्थर राखिने पुरानो गर गहना सँग नयाँ गरचिने तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र ज्योति एन मेकी सुन चाँदी पसल खै रहनी चार पर्स बजार फोन नम्बर शून्य छपन्न पाँच तिरासी तिन सय सन्ताउन्न मोबाइल अंठानब्बे चार पचास सड़सठी एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर खड़का थोकी हेमा खटका थोके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 हजुर हामी कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रालीबाट उत्पादित जापानिज कोला ब्रेसल साइजका जस्ता सुपथ मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरी वेयर धाराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि पन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिस कोर्पोटर सुजन खनाल मुकुन्द खनाल लोक दोहरी लाइब इन कॉन्सर्ट धन्यं कार्यक्रम को साथी डी प्लेयर सहित डीजे छपन्न पांच त्रिया अड़सठी बीस पांच सौ सतहत्तर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 घर निर्माण कर फ्री होम डिलीवरी सहित अन्य वस्तु का चौकोसुना आकर्षक बलियो आधुनिक डिजाइन का भरपर्द दो झाल ढोका आर्क और भेन्टीलेसन का एक पटक रत्न नगर तीन शांति चौक मिकल्प कंक्रीट उद्योग रत्नगर तीन शांति चौक चित्व शून्य छपन्न पांच साठी नौ सतहत्तर मोबाइल नंबर अंठानब्बे प्रकृति हाम्रो बैट्री फेरे लाइट बना सके पैसा खर्च कति खर्च कर उजाला में बस्ना पाइने भैर लोड सिकल्प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 काम, प्रभु भई गर आहा, बुडा, माया ुढी हाम्रै पर्सा बजारको भोले नचारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हाम्रो पसल पुरानो ठाउँबाट सौगात फोटो स्टुडियोको ठीक अगाडि सरेको सहरो जानकारी गराउँदछौँ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय प्रोग्राम हामी तयार साथ चाहिँ दिइरहेको छ टोटली म्युजिकल डजहरू तपाईँको लागि हामी प्लेआउट गरिरहेका छौँ र हामीलाई सुनिरहनु भएको छ त्यस आफ्नो वर्गहरू मात्र घरको रेडियो ट्युन अन गरिरहनु भएको छ नेताले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर उहाँ फोर पोइन्ट इन्टरनेट अनलाइनमा डब्लु डब्लु लग अन गरेर सुनिरहनु भएको छ राइट अनेरबाट मसुर्य अनि प्रतीक्षा र टेक्निकल पार्टबाट त्यसो त अलिकति आजको दिनमा चाहिँ के, दिन के प्रोब्लम रहे पनि भोलिको दिनमा चाहिँ नहोस् होइन एकदमै कन्फिडेन्सको साथ चाहिँ प्रोग्राममा अर्को एउटा म्युजिक सुन्छौँ प्रोग्राममा थर्ड म्युजिक ब्रेकसँगसँगै ब्याकग्राउन्डमा प्लेयरहरू भइरहेको छ म्युजिक पछाडि फेरि यहाँ आउँछ तपाईँसँग तपाईँ तर पनि ट्राई गरिरहनु होला फोन लाइन लागेसम्म र कुराकानी हुन सक्नेछु यो सम्भावना अलिकति उकासिँदै गइरहेको छ त्यसैले पनि ट्राई गरिरहनु होला हामी हरे पल बाँच्नेछौ औके सा यही दा यसरी नै फोन लागेको भए सायद तपाईँसँग कुरा खाने हुन्थ्यो होला सायद होइन झ्यो टेलिफोन लाइनमा कुराकानी हुन नसके पनि छ भनिरहनु भएको छैन आफै एकदम बोरिङ फिल भए पनि गर्नुभएको छ जो चाहिँ अब फोन लाइनमा चाहिँ केही समस्या छ त्यसैले पनि हुनसक्छ के अरे प्रोग्राम जस इन्जोय सक्छ कि आजको एपिसोडमा जति तपाईँसँग एन्टरटेनमेन्ट गर्ने सोच थियो र त्यो सोचलाई चाहिँ अलिकति बिस्तारै परस दिएको छ टेलिफोन लाइन प्रोब्लमले गर्दाखेरि र तपाईँसँग कुराकानी हुन सकिरहेको छैन नाटक नाटक होइन तपाईँसँग नाटक गर्ने भन्थ्यो तर नाटक चाहिँ हुन सकेन खै आजको श्रृङ्खलामा नभए पनि भोलिपर्सिको श्रृङ्खलामा चाहिँ बस्यो हुनेछ र जिउ एकदमै साथ चाहिँ दिनेछ सा टेलिफोन लाइनले र आगामी श्रृङ्खलाहरूमा चाहिँ हामी गर्न पाउँदैन so, right? यसो राइट र बिस्तारै टाइम आउट भइने तर्क गर्दैछ र प्रोग्रामबाट साइन आउट हुनुपर्छ भनेर फेरि टिक्निकल फाटबाट इष्टार इसारा इस्टा, गर्दैछन् राजली होइन एक मिनट पनि माथि जान हुँदैन भन्दैछन् जिउ समयसँग चल्नुपर्छ र यहाँनिर हाँची राजकै योगी कि जस्तो लाग्छ है फेरि <laughs> राजीले चाहिँ अब भने साइन आउट हुनुपर्छ हो साइन आउट हुनुपर्छ भनेर इसारा गर्दैछ खै अब भने हामी सुटिन्छौँ सु, प्रोग्राम सुन्नुभयो हामीलाई लाइभ ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई हर्टली टू थ्याङ्क्स भन्न चाहन्छौँ र टेलिफोनलाइनमा जुट्नु भयो कुराकानी भयो टेक्निकन टेक्निसियन साथीहरूसँग फोनलाइनमा कुराकानी हुन सकेन तर पनि केही प्रोब्लम रह्यो ट्राई गर्नुभयो त्यसको लागि तपाईँलाई पनि धेरै थ्याङ्क्स चाहिँ बन्नैपर्ने हुन्छ एन्ड अल्सो थ्याङ्क्स यतिका जेलसम्म प्रोग्राममा टेक्निकल पार्टबाट सपोर्ट गर्ने टेक्निकल असिस्टेन्ट्स मिस्टर राजलाई पनि राज थ्याङ्क्स हुन चाहन्छौँ र प्रोग्राम जसमा इन्ज्रीको आजको यो एपिसोडबाट अनि हामी प्रोग्रामको यो एपिसोडबाट म सूर्य पेट दुख मर्न लगे एर गैस्ट्रिक अर्क जोर्ने दुखने गोड़ा झमझमाने के समस्या आईला